नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणको यो नवीनतम श्रृङ्खलामा कार्यक्रम अर्पण समर्पणको बसाइ लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट भन्ने मलाई साथ मिलिरहेको छ र आज र म चाहिँ लोक सङ्गीतको सहायात्री दिवस मगाएँ सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय इन्टरनेट अनलाइनको डब्लु डब्लु गरेर विश्वको जुनसुकै कुनामा पनि कार्यक्रम अर्पण समर्पणको बसाइलाई सुन्न सक्नुहुनेछ हामी हरेक दिन आउने गर्दछौँ दुई बजीको अर्पण समाचारपछि करिब करिब तिन बजीसम्म हामी उपस्थित हुन्छौँ र आजकै हो शुक्रबारको बसाइमा पनि लोकदोहोहराकाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ हामीले बजाउने लोकदोहोरी भाका मार्फत तपाईँ आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झिन चाहनुहुन्छ भने शून्य सपन्न पाँच र शून्य सपन्न पाँच त्रिसठी तिन सय भएर कार्यक्रममा आउन सक्नुहुनेछ कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत दिनौँ ओ कोही मित्र आउनुहुन्थ्यो तर पनि गइसक्नु भएको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्नो आप आफन्त घर परिवार लगाए सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ दुईवटा टेलिफोन नम्बर हामीले खोला गरिराखेका छौँ तपाईँ आउन सक्नुहुनेछ आजको यो शुक्रबारको बसाइमा भने नेपाली दोहोरी गीतहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ र मीठा मीठा लुक दोहोहर भाकाहरू बजाएर तपाईँलाई मनोरञ्जन दिने तत्क्रममा जुटिराखेका छौँ शून्य छप्पन्न बाँस त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न बाँस त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ हामीले दुईवटा बाटो खुल्ला गरिराखेका छौँ आज के शुक्रबारको बसाइमा भने लुग्दोहराकाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ र मिठा मिठा लुगदोहराकाहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तत्क्रममा जुटिराखेका छौँ र कार्यक्रमको सुरुवातमा एउटा सुमधुर भाका राख्न चाहन्छु यो भाकापछि कार्यक्रममा उपस्थित हुने नै छौँ रेडियो अर्पण एक सय चार थुलो पाँच निकास र कार्यक्रम अर्पण समर्पण सँगै रहनुहोला मा अभले के राई सुर्कियो पानी जोगायो छाताले छेकेर निकै नै रमाइलोहरू भएका थियो तपाईँको माछ हामीले राखिसकेका छौँ र टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाइराखेको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हेलो हजुर नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ नयाँ नौलो खबर एकदम शीतल छ एकदम शीतल छ होइन अनि खाजा खानुभयो कि नै हाम्रो पनि भएको छैन कार्यक्रम सकिने लगतै हुनेछ हुन्छ दिपकजी कार्यक्रममा आउनु भएको छ कहाँ कसलाई सम्झिने कार्यक्रममा हुनुहुन्छ कहाँ कसलाई सम्झिने भनेको मैले अङ्कल आन्टी भाइ बहिनी सबै हामी काम गरेर हुन्छ दिपकजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरूमा पनि उपस्थित हुँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला सौराचोकबाट दिपक सुनार आउनु भएको थियो आफ्नो आफन्त इष्ट मित्रहरूलाई सङ्गठन राखेर गइसक्नु भएको छ टेलिफोन सम्बन्धमा आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो नमस्ते हजुरमा <laughs> <बाते laughs> हाम्रो पनि सबै ठिक छ अनि के कसरी बिताइरहनु भएको छ आजको दिन के हुनु पानी पल्ला पर्ला जस्तो छ भन्नु पर्यो यत्तिकै घरमा बस्ने त्यही हो अनि खाजा खानु भयो कि हाम्रो नि भएको छैन कार्यक्रम सकिने लगतै हुनेछ कार्यक्रम सकिएपछि नै खाने हो हुन्छ रविनाजी कार्यक्रममा आउनु भएको छ क्या कसलाई सम्झिने हजुरलाई धन्यवाद साथीहरू भन्नुभयो सञ्जय सागर सरल सबिना मेरो ब्यापियारी बहिनी नबिना अनि मेरो साथी विज्ञान श्रेठलाई चितवनको साथी विज्ञान श्रेठलाई अनि साथीहरू प्रतिमा सलिना अनि अश्वि कोपिला त्यसपछि सबिता मुना बिनिका तिरा अनि सबैजनालाई मलाई अनि रमेश पूर्ण राईहरू भन्दै उनीहरूलाई बिचेको छैन भन्न चाहन्छु सबै साथीहरूलाई पनि मिसिउ भन्दै चाहन्छु हुन्छ रविनाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ नमस्कार त्यति बेला तनाउबाट रविना आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना राखेर गइसक्नु भएको छ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ हेलो नमस्ते नमस्ते हजुर कहाँबाट बोल्दै हुनुहुन्छ धादिङ बाटो प्रेमबहादुर थिङ प्रेमबहादुरजी के कसरी बिताइरहनु भएको छ आजको दिन बसी बस्छ गर्नुभएको छ नि खाजा खानु भयो कि खाजा भएको छैन दबाई चाहिँ टाइममा खानु होला है खाजा नभए पनि हुन्छ कार्यक्रम कार्यक्रममा आउनु भएको छ कोही कसलाई सम्झनेवादी यति प्रेम थादिङबाट प्रेमबहादुर थिङ्गा आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ हेलो नमस्ते नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ चण्डी भन्जाङबाट लोकग्रुङ हजुर अनि के छ चण्डी भन्जाङतिरको लोकजी खबर नयाँ नम्बर यस्तो पानी परिरहेछ अलिकति शीतल महसुस गरिरहनु भएको छ अनि खाजा खानुभयो कि नै एकछिन पछि एकछिनपछि हुन्छ हुन्छ मिठो मानेर खानुलाई कार्यक्रममा आउनु भएको छ कसले सम्झिने अनि हजुरलाई धन्यवाद हजुर दाजुलाई धेरै सम्झेको छु भन्न चाहन्छु राम्रो सरलाई सम्झेको छु भन्न चाहन्छु अनि मभन्दा आउने साथी अगाडि आउने साथीहरूलाई मभन्दा पछ्याउने साथीहरूलाई मलाई चिन्नु नचिनेर सम्पूर्णलाई हुन्छ छुट्टिन्छौ नमस् ओके यति बेला चन्टी भन्ज्याङबाट लोकगुरुमा आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झाउन राखेर गइसक्नु भएको छ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ हेलो टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्थ्यो तर पनि सम्पर्क विच्छेद भइसकेको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय र शून्य सपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन आज सक्नुहुनेछ आजको यो शुक्रबार व्यवसायमा लोकदोहर भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ मिठा मिठा लोकदोह्र भाकाहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तत्क्रममा हामी जुटिराखेका छौँ अर्पण समर्पणकीय व्यवसायमा तपाईँलाई पनि आउन मन लागेको छ भने शून्य सपन्न र शून्य सपन्न पाँच त्रिसठी तिन भएर आउन सक्नुहुनेछ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ हेलो हजुर नमस्कार नमस्कार हजुरमा नयाँ नबर ए नयाँ नबर ठिकै भन्नु पऱ्यो सबै ठिक छ अनि पदमपुरतिरको के कस्तो छ नि ए पानी फर्ला पर्ला जस्तो भइरहेछ रमाइलो छ रमाइलो छ अँ तपाईँहरू पनि हाम्रो चाहिँ यतातिर पानी परिसक्यो अलिकति पानी परेर पनि रोकिसक्यो हाम्रो दाजुको लागि हजुरलाई अरे मेरो धादी हुने साथीहरू मम्मी बुवालाई साथीहरू फुलमाया फुलमाया सीता दिपना अनि मेरो काठमाडौँ हुने फुगोलाई अनि विदेशमा हुने फुगोलाई अनि मेरो साथीहरू कोरक बासी सम्पूर्णलाई दायाहरू भाइहरू कोरकमा हुने दायाहरू भाइहरू सम्पूर्णलाई अनि के अरे अनि यति हुन्छ अन्जना जी कालिम्पोङ आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छ नमस्कार यति बेला पदमपुरबाट अञ्जना घलाना आउनुभएको थियो आफ्ना आफन्त इष्टमितहरूलाई सम्झन राखेर गइसक्नु भएको छ सुने सपना पाँच त्रिसठी ती तिन सय एक बत्तिस र तेत्तिसको दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउँदै गर्नुहोला अब नि कार्यक्रममा यो सुमुधुर लोक भाका तपाईँको लागि यो भाकापछि एकैछिन विश्रामको समय रहनेछ विश्रामपछि फेरि उपस्थित हुने नै अर्पण एक सय चार कार्यक्रम अर्पण समर्पणको बसाइसँगै रहनुहोला पेरा <muchas>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 सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण सम्बन्धी शीघ्र पतन स्वप्सी सेतो पानी बग्ने पिसाबीहरूले स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क रोली क्लिनिक प्राली एव रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी शून्य छपन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस बुब को चौरासी पूजा अतबंद गर्ने दिन नजिकी सको पूजा सामग्री कई बंदोबस्त भाषा कह जाने का, का? चिंता लिने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 पूर्वी चित्तवन में पत्रकारिता विषय को कक्षा संचालन तथा होटल मैनेजमेंट को हुने होने सब भाव पुरानो शैक्षिक संस्था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 हाम्रा विशेषताहरू वार्षिक कार्यक्रम अन्तर्गत शैक्षिक भ्रमण औद्योगिक भ्रमण अभिमुखीकरण तालिम तथा अतिरिक्त क्रियाकलापको व्यवस्था भएको सुविधा सम्पन्न कम्प्युटर ल्याब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 विस्तृत जानकारीका लागि क्रिस्टल कलेज तथा एन्जल स्कुल रत्नगर आठवन फोन नम्बर शून्य छ पाँच साठी एक शून्य शून्य र पाँच पाँच सय बाहन् चाहिन्छ स्कुल बोर्डिङ क्याम्पसलाई जे जे कुरा चाहिन्छ थाहा छैन पाइन्छ न्यु नेसनल बुक्स एन्ड स्टेसन जाऊ सद समझे सौरा छो घरी घरी न्यू नेशनल बुक्स एंड स्टेशनरी जाऊ सद समझे सौराछो घरी घरी जाऊ सद समझे सौरा छो घरी घरी हामी कहाँ सरकारी विद्यालय बोर्डिङ स्कुल तथा क्याम्पस काठ्य पुस्तकहरू धार्मिक किताब अफिस का, का लागि आवश्यक पर्ने स्टेसनरी सामान खेलकुद सम्पर्क एन्ड स्टेसनरी फोन शून्य छ पाँच बैसठी पाँच सय उन्नाइस मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी छ सय उन्नाइस घरी घरी सद समझे सौरा सो घरी घरी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 दुई सय एकहत्तर अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा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 सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरूको एकमात्र विकल्प अन्नपूर्ण इम्पोरियम रनपा चौरा चोक चितवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय भर्ना खुल्यो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 उन्हीं को उज्ज्वल भविष्य को सुनिश्चित करदिक अनुरोध कर दक्ष अनुभवी ख्याति प्राप्त शिक्षक द्वारा अध्यापन कराइने सुविधा आधुनिक विज्ञान प्रयोगशाला गरीब तथा जेहिंदार विद्याथी कावृत्ति को व्यवस्था मासिक तथा त्रैमासिक परीक्षा को व्यवस्था सुव्यवस्थित पुस्तकालय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 पहिलो रोजाई प्रेरणा उच्च माइ हजार सत्तरी सालको एसएल सी परीक्षामा यस विद्यालय भरतपुरबाट बयानब्बे प्रतिशत अङ्क प्राप्त गरी चितवन जिल्लामा सर्वप्रथम हुन सफल मेधावी छात्र अनुज लामिछाने र बयानब्बे प्रतिशत अङ्क प्राप्त गरी चितवन जिल्लामा सर्व हुन सफल मेधावी छात्र पवन आचार्य सहित उत्कृष्ट नतिजा ल्याउन सफल सम्पूर्ण विद्यार्थीहरूलाई प्रेरणा उच्च माध्यमिक विद्यालय परिवार बधाई ज्ञापन दुई हजार सत्तरी साल में कक्षा बारह को परीक्षा में चितवन जिला सफल कंप्यूटर साइंस में भर्ना का प्रवेश परीक्षा साइंस रुटर साइंस यही असार सात गते शनिवार बिहान सात बजे मैनेजमेंट यही असार नौ गते दिन को बजे प्रिंसिपल प्रेरणा उच्च भरतपुर बाहर बाइपास रोड चित जिला पशु कार्यालय अगाड़ी फोन शून्य छप्पन पांच तेईस एक बाईस शून्य छप्पन पांच बीस आठ छब्बीस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 यो छोटो व्यवसायको विश्रामपछि तपाईँलाई कार्यक्रम अर्पण समर्पणमा पुनः स्वागत गर्न चाहन्छु तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनको डब्लु रेडियो अर्पण डट कम डट लगान गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पण व्यवसायलाई सुन्न सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पण व्यवसायमा तपाईँ पनि आउनु मन लागेको छ भने शून्य पाँच त्रिसठी तिन सय बत्तिस र शून्य सपूर्ण पाँच त्रिसठी हामीले खुल्ला गरेका छौँ तपाईँ आउन सक्नुहुनेछ आफ्ना आफन्त घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ आजको शुक्रबारे वसाईमा हामी लोकदोहर भाकाहरूलाई कार्यक्रममा का स्थान दिइराखेका छौँ मिठा मिठा लोकदोहोहराकाहरूलाई कार्यक्रममा का स्थान दिइराखेका छौँ तपाईँलाई नै मनपर्ने तपाईँले नै रुचाउनुभएका लोकदोहोहराकालाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने चक्रमा हामी जुटिराखेका छौँ टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हेलो हजुर नमस्कार नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ ी नौ भालमारा भाल बाटो के भन्नुभयो रबिन गुरुङ रबिन चाहिँ के छ तपाईँको नयाँ नौ लु ख अनि हिँकेँ कसरी हिक् आजको दिन तपाईँले त्यसो भए आज एकदम शीतल महसुस गरिरहनु भएको छ अनि खाजा खानु खानुभयो कि नाइरै भर्खरै खाएको हुन्छ रविनजी कार्यक्रममा हुन्छ क कसलाई सम्झिने हुन्छ रविन्दी कार्यक्रममा आउनुभयो आगामी श्रृङ्खलामा पनि उपस्थित हुँदै गर्नु होला अहिले भने छुट्टिन्छ नमस्कार यति बेला दाखानी नौबा भालमाराबाट हुनुहुन्थ्यो रविनी गुरुङले फोन गर्नुभएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्मान राखेर बेचिसक्नुभएको छ कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ हेलो कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्थ्यो तर पनि सम्पर्क विचेत भइसकेको छ तपाईँलाई पनि आउन मन लागेको छ भने शून्य छपन्न बाँच र शून्य छपन्न बाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा भएर आउन सक्नुहुन्थ्यो तर पनि कार्यक्रम बाटो विधा बेला भइसकेको छ भनेर प्राविधिक मित्रले इसारा गरिरहनु भएको छ तिनजस्तोसम्म रेडियो आरफोन एक सय र इन्टरनेट अनलाइन थियो डब्लु डब्लु डब्लु डट रेडियो एडफोन सुनेर साँतिनु हो तपाईँलाई धेरै धेरै धन्यवाद र फोन गर्ने साथीहरू हुन्थ्यो सौराजुरबाट दिपक सुनार तनउबाट रविना धादिङबाट प्रेमबहादुर थिङ चण्डी भन्जाङबाट लुक गुरुङ पदमपुरबाट अञ्जना घलान र अन्तिममा फोन गर्ने साथी दाछाने नौ भलमाराबाट रविन गुरुङले फोन गर्नुभएको थियो फोन फोन गर्न प्रयास गर्ने तपाईँलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र विशेष धन्यवाद दिन चाहन्छु तिन्जुलसँग मेरो आवाजलाई रेडियो सेटसम्म पुऱ्याउने प्राविधिक कक्षी राजलाई र तपाईँकै लोकसङ्गीतको सहयात्री यो भाकालाई अगाडि बढाउँदै यो आजको अर्पण समर्पणको श्रृङ्खलाबाट बिदा हुन्छु म दिवस मगर पनि नमस्कार जातारो दे थोलो जाता पाँच